श्रुति सम्भको आजको श्रृङ्खलामा पनि हामी कमल प्रसाद गेवालीको पुस्तक कर्म लिएर आइपुगेका छौं बुद्ध एकाडेमिक पब्लिसर्स एण्ड डिस्ट्रीब्यूटर्स प्रालीले बजारमा ल्याएको पुस्तक कर्मको तेस्रो श्रृङ्खला आज वाचन हुन्छ दोस्रो श्रृङ्खलासम्म हामीले ले लेखकको बाल्यकालबारे सुन्यौं अब उनले ढुङ्गाको पार्टीमा कखरा कसरी सिके भन्ने गएको साता सुनेका थियौं अगाडि के हुन्छ आज सुनौ हु तेस्रो श्रृङ्खला पृष्ठ चालिसबाट मान्छेलाई सत्य तितो लाग्छ तितोको स्वाद पचाउन नसकेर नै सत्य देखाइदिने प्रति खनिन्छ बुबाले सत्यलाई बिर्सिनु भएको थियो छोराको कमजोर पढाइ र आफू अपमानित भएको मात्र सम्झिनुभयो यसैको परिणाम म पिटिएको थिएँ चपेन्द्र सरले पढाउन थालेपछि त म बिजुली भएको थिएँ पढाइ चम्किँदै थियो मलाई कहिलेकाहीँ पढ्न वाक्क लाग्थ्यो पढाइ एकातिर मिल्काएर कामी र सार्की टोलतिर टहलिन्थे गाउँमा छुवाछुतको भेदभाव रहे पनि मलाई त्यता घुम्न कसरी अङ्कुश लगाउँदैनथ्यो मैले पढाइ सँगसँगै बुबाका आदर्शका कुरा पनि सिक्दै थिएँ जिम्वाल कुनै उपल्लो दर्जाको व्यक्ति होइन मान्छेलाई उसकै दर्जामा राखेर व्यवहार गर्नुपर्छ धर्मले सधैँ राम्रो सिकाउँछ खराब तत्त्वभित्र अधर्मको चक्रवात हुन्छ मैले बुबाको यही आदर्शलाई पछ्याएको थिएँ मेरो ब्रह्मले बुझेर आजसम्म कसैलाई धर्मको नाममा विभेद गरिन भन्ने लाग्छ म कहिलेकाहीँ एकवरी र बुबाका कुरा सुन्थे, जिम्मालले कानून बनाउने मात्र होइन पालना पनि गर्नुपर्छ सा। बुबा सधैँ यही भन्नुहुन्थ्यो आमा भने पुरानो चलन छोड्नुहुन्न भन्नुहुन्थ्यो पुरानो चलन अनुसार घर में काम करने काी रिबे का छोरा छोरी थे उन्ले घास दारा काटने खेत को काम करने मैं उन्म करान ठीक होने भाई लो म आमा का अगि बोल तक तर मन में एक तस को नरमाइल अनुभूति भैरन्थ्यो काी रिवेले पढ़ना नजानेर नस्तों काम कर घर में एक्ल हाँ मस्त सोची रह नपढ़ काम करने छाप पड़े थी यही समझे कहीं झस्किन्थे रामो काम करना काग में ये खेली रह म थोर्गाक राष्ट्रीय निम्न माध्यमिक विद्यालय सात कक्षा पास करें थोर्गा में मा, मावी स्कूल नठ कक्षा पढ़ना रेडी जरूर पर्थ्य म रेडी पढ़ना जाना भाई यमा चिंता मान थाल कार्य मा पौड़ी खेल जा कि पौड़ी नगर तलमा पर्य ये प्रश्न उठे मलाई रिडी पठाउन आमाको मन थिएन उहाँले पटक पटक बुबासँग भन्नुहुन्थ्यो छोरो घरै बसोस् बरू नपढे नपढोस् ऊ मेरो आँखा अघि भए केही चाहिँदैन पढ्न जाने दिन नजिकै नै थालेँ आमा त पढ्न पर्दैन भन्न थाल्नुभयो मैले आमासँग कहिल्यै कालीमा पौडी खेल्दिनँ भनेर कसम खाएँ बल्ल आमा मलाई रिडी पठाउन मान्नुभएको थियो म सधैँ उहाँहरूको आज्ञापालक थिएँ र रहेँ रिडी बस्दासम्म कहिले कालीगण्डको किनारतिर गइनँ मैले जीवनमा पौडी खेल्न पनि सिकिनँ आठ कक्षा पढ्न रूरू मावि झरेपछि दुःख के हो भन्ने अलिअलि बुझ्न थाले दिदीहरू था सबैको बिह भइसकेको थियो आमा रोगी हुनुहुन्थ्यो हर्नियाले पेटमा ट्युमर जमेको थियो दिदीबिनाजुले आमालाई औषधि गर्न दिल्ली लैजानुभयो घरको काम बुबा र मेरो टाउकोमा आइलाग्यो घरमा अधिकांश डियाँ अधियाँ पालिएका थिए ती पाल्ने अरू नै मान्छे थिए हमें छुट्टे दुटा भैंसी पाल थ इनका घास काट्फ कुड़ो पानी पर्थ्य जानी नजानी रखी नी घर को काम करना मेरे बाध्यता मिहान झिस्मेश्में आंसे नामो लर्जिल सांदाईस घास काटना जान् उनी मेरा घास काटने साधी थे स्कूल जान ढिल भाई पेर भारी पुराए पठाइदिथे म गोठ में को भारी फा स्र्थे अफ तोरी में नपुगे भात को घास टिपे ओहालों को उड़े चैत वैशाख तर घर उखु होते थे मखु भाँचे स्कूल जानी बाटा में मेरा खालका केटाहरू पनि त्यही गर्थे स्कुलबाट फर्किँदा उकालोमा त्यही उखु चुस्दै र टेक्दै उकालिन्थ्यो बिहानको पढाइ हुँदा एका बिहानै उखुका लाँक्रा भाँचेर चुस्तै ओह्रालो जारिन्थ्यो रिडीबाट गाउँ जाने कच्ची मोटर बाटो खनिएको थियो नमुनासम्म परेका ती बाटामा अक्सर ट्र्याक्टरहरू उचालिँदै र पछारिँदै हुन्थे मासी र बेलास नामका ट्र्याक्टर ती बाटामा बेसी चल्थे हामी स्कुल सकेर घर फर्किनु ट्र्याक्टर कुर्थ्यौँ म ट्र्याक्टर चढ्न खुब मजा मान्थेँ उताउलाई स्कुल केटाहरूलाई प्रायः ट्र्याक्टरका ड्राइभरहरू चढाउन मान्थेनन् हामीलाई चढाउन नमानी ट्र्याक्टरलाई हामी पछिबाट ढुङ्गा हान्थ्यौँ तिन नम्बरको ट्र्याक्टरको ड्राइभरले बुढाहरूलाई बेसी माया गर्थ्यो त्यही ट्र्याक्टर चढ्न सबै जुत्ति खेल्थेँ ट्र्याक्टर चल्ने बाटो उकालो थियो ट्र्याक्टरले नतानेपछि झरेर धकेल्नु पर्थ्यो मलाई त्यही धकेल्ने क्रिया बढी रमाइलो लाग्थ्यो बिहानको पढाइ हुँदा म बढी नै ट्र्याक्टर कुेर बस्थेँ मैले मैसी चढ़ने लोबले के को काम समेत बिर्से स्कूल छुटे सरासर घर जाना बाहर एक बजी पुगो ट्रैक्टर में ज्यादा चमक्क सांस पड़े ढिल घर पुग्द्द्धा बुबले ने खूब गाली कर लुरूक का का के काम समा हिड़ते केटा स्कूल में सिनेमा का हावादारी भेप गप सुनेर मत्सुक हो चित्र बोलने म आफ्नै कल्पनामा रमाउँथेँ केटाहरू साइकल मोटरसाइकल बस र हवाईजहाजको कुरा गरेर थाक्थेनन् मैले साइकललाई गाउँमा खेल्ने बाँसको गाडा जस्तै ठान्थेँ मेरो दिमागमा मोटरसाइकल बस र हवाईजहाजको चित्र कहिल्यै आएन तराई मधेस भन्ने पत्तो थिएन पहाडको ठाउँ मान्छेले साइकल चलाउँछ भन्ने कमाइलाई ज्ञान थियो मान्छेले कसरी साइकल चलाउँदा सा हुन् म कल्पना गर्थेँ समयले काँचुरी फेर्दै गयो ती क्षण केवल स्मृतिमा मात्रै तैरिँदै गए दस कक्षामा पुगेपछि पढाइमा बढी ध्यान गयो फलामको ढोका मानिने एसएलसी दिनु थियो यसर्थ अघि पछिको जस्तो सामान्य मिहिनेतले थियो, टेस्ट पास भएपछि एसएलसी दिन रिडिमे एरा लिएर बसेँ चार पालाको गणेश र म पदेराभरि साइलाबाको होटेलको माथो तलामा बस्थ्यौँ उति बेला बिजुली हुन्थेन कोठामा दिउँसै बत्ती बाल्नु हामी दिनभरि बत्ती बालेर पढ्थ्यौँ साइलाबाका बस बस्ता भात पकाउनु पर्दैनथ्यो यो समय पढ्नमा लगाउँथे साइली आमा भो नानी हो रास होने भात पकाने पीर नगर साईला बाे भो तिमी पढ़ मर पीर नगर वहां हमी खूब मयाइली आमा तरारी साहे मिठो तर थोड़े पकान्य पढ़ा पढ़ते कहीं भात खाना ढिलो हम भाग तर सक सकते थे दालसंग मात्र भात खानु पर्दा मैं झोक चल्थ कहीं भात को थाल फालद तर वहां खाना पकाइर ही पढ़ना सजिलोक जे जस्त भैंस वास्ता करें पढ़ा पढ़ा हफ्तोंसम सांज बिहान को महसूस समेत उटाह रातभरी पढ़ते दिन में अर को पढ़ाई खलबलाउन कोठा कोठा चार थे जिम्माल को डरले मेरे कोठा में ते आेन अं ज भर रइलो नहीं करते थे एसएलसी सकिए बल्ल मन चंगा भो शरीर ठूल भारी हटे म कपड़ा तथिटीगुंडा कसर घर फर्कें ऋणी बसाईलाई ध्रुवग्यमाले बेसी अविस्मरणीय बनाइदिए उनको भौतिक देह आज छैन तैपनि उनले सधैँ गाउने तलको लोकगीत रेडियोमा बजदा, बस रिड़ीको बसाई र रमाइला क्षेणको सम्झना भइरहन्छ बाबरी फूलको बोट आयो ढल्काउँदै मेरो एसएलसी पछिका दिन बरालिएरै बितिरहेका थिए रिजल्टको वास्ता थिएन पढ्नु पनि थिएन माझ डुल्ने यदा का सामाजिक काममा सामेल हुने सिवाय अर्थक हुन्थेन विक्रमसम्म दुई हजार सालको एक बिहान एसएलसीको रिजल्ट निस्केको खबर फैलियो म पास हुन्छु भन्ने पुरा विश्वास थियो पास पनि भएछु पास भएको खुसी भने कसैसँग बाँड्न पाइनँ न एक्लै रमाउन सके म पास हुनु र नहुनुले घरमा कुनै अर्थ राखेन म पास हुँदा बुबाआमाको अनुहार हँसिलो पनि देखिएन चियाबासी पाउनु त टाढाको कुरा थियो मन खिन्न भइरह्यो रिजल्ट निस्केको दिन दिनभरि म वाललाई परेर टोलाइरहेँ एसएलसी पासको त्यति बेला ठूलो महत्व हुन्थ्यो पास गर्न सके वैतरण तरेर स्वर्ग पुगेको मानिन्थ्यो एसएलसीलाई फलामी ढोकाको उपमासमै दिइन्थ्यो यो ढोका फोर्नुको महिमा र पुरुषार्थ अलग्गै हुन्थ्यो ममा भने कुनै पुरुषार्थको रङ चढेन घरमा हर्षको ज्योति टिम्टीमा आफ्नो सफलतामा खुसी हुन पाउनु मेरो अधिकार थियो यो अधिकार मबाट खोसिएको थियो खोसिनुको गाठी कुरा मैले केही दिनपछि मात्र थाहा पाएँ दाई बुद्धि प्रसाद एसएलसी पास हुँदा खुसीले ठुलै भतेर खुवाउनु भएछ अफसोस मार्कसिट फेल भएको आएछ यो घटनाले परिवारमा ठुलो अविश्वास जन्माएको रहेछ म पास हुँदा बुबा आमाले टीका समेत लगाइदिनु भएन एसएलसी दिन बस्दा सहपाठीहरू ट्युसन पढ्थेँ ममा त्यो भोक कहिल्यै जागेन मैले ट्युसन पढ्नेले ल्याउने अङ्क नपढी ल्याउँछु ठानेको थिएँ म तेस्रो श्रेणीमा पास भएछु ट्युसन पढ्नेहरू फेल भएका थिए यो पनि मेरो खुसीको विषय भएन परिवारै खुसी नभएपछि म खुसी हुन खोज्नुको अर्थ थिएन मैले रहर गरेको एकचिम्टी खुसी फोस्सा भयो म जीवनको पहिलो सफलतामा खुसी हुन सकिनँ मैले बुद्धको उपदेश त्यति बेलै पढेको थिएँ जीवन दुःखको मैदान हो यहाँबाट किमार्थ भाग्नु हुँदैन किनकि एक दिन खुसी आफै पछि लाग्छ मैले मनमा रहर साँच्दा साँच्दै खुसी आफैबाट फुत्केको पत्तै पाइन नतिजामा खुसी हुनु मात्र सफलता हुने रहेछ यो न कुनै संयोग नै हो यो त मान्छेले छानेको धारणाको नतिजा रहेछ चा। उसको छनोटको परिणाम ममा यति गहिरो विवेक त पसिसकेको थिएन तर क्याम्पसमा राम्रो अङ्क ल्याउँछु भनेर चित्त बुझाएको थिएँ एकलो छोरो भएकाले अभिभावकको भावना बुझ्न करै लाग्यो कहिलेकाहीँ सन्तानले पनि अभिभावक भएर सोच्नु पर्दो रहेछ परिवारमा यस्तो सन्तुलन मिल्यो भने पारिवारिक मिलाप दिगो हुँदो रहेछ मैले बुबाआमाको स्थानमा उभिएर सोचेर वास्तविकता आत्मसात गर्ने प्रयास गरेँ समयले बिस्तारै काँछुली फेर्दै थियो जिम्मुवालको मान मनितो कर्तव्य र जिम्मेवारी पातलिँदै थियो म यही चाहन्थे आफ्नो परिवार र गाउँलेमा समानता होस् यही मेलमिलापको बन्धन होस् क्याम्पस पढ्न खुट्टा उचालेको अल्लाहेले समाज र गाउँको व्यवहार के बुझेको होला र घरमा यस्तै टिका टिप्पणी -टीक हुन्थे गाउँको पखेरामा काँग्रेस कम्युनिष्टको सिद्धान्त उम्रेको थिएन न ज्ञान नै थियो मैले सत्याग्रहका पक्षपाती महात्मा गान्धी र साम्यवादको कल्पना गर्ने कालमाक्सबारे पनि सुनेको थिइन तैपनि समाजमा सबैको स्तर समान हुनुपर्छ भन्ने लाग्थ्यो जिमवालको उत्तराधिकारीका रूपमा सम्मान गर्ने गाउँले प्रवृत्तिदास्ताको उपज थियो म यो पर्खाल भत्काएर समथर बनाउन चाहन्थेँ गाउँका उपल्लो र तल्लो जातकासँग मेरो उठवास बाक्लै हुन्थ्यो मैले बुझेर वा नबुझी कसैको जात र अनुहारलाई भेदभाव गरिनँ आमाको धार्मिक आस्थाप्रति पनि उत्तिकै लगाव थियो एउटा सिद्धान्त वा विचारले समाजलाई एकैपटक पल्टाउन सक्दैन एक एक गरेर समाजमा गाँजिएको विकृतिलाई विस्थापित गर्दै जानुपर्छ धार्मिक आस्था र संस्कारलाई सम्मान गर्नु पनि हरेक नागरिकको दायित्व हो यो नहुने हो भने समाज समाज रहँदैन मौलिकता र आधुनिकताको फ्यूजन नै नवपरिवर्तनको संकेत हो मेरो दिमागमा यस्तै विचारले जरा हाल्दै थिए एसएलसी को मार्कशीट आयो कैंपस पढ़ना जाने दिन नजिकी नहीं थे कैंपस पढ़ना पाल्प को विकल्प थे कि विषय पढ़ने की पड़े था माज रिडी बजार के पढ़े के होता था मजगांव रिड़ी बजारक सोफे में सीमित मेरा हाथ खुट्टा अलि टाड़ा समय चलमला पाने भे मैं था को थुमकोट चमको हिमल हेरते थे आंखा कई नया संसार देखना पाने भाई मस्त सोचे खुशी फुरुंगे यौवन समय परिपक्व बंद थी वैशालू आंखा सुंदर युवतीतर्फ सोझिने बेला भैसों पाल् जानी खुशी के हृदय अज पुलखी थी रोमनाथ र सँगै बस्ने सल्लाह भएको थियो हामी एक दिन बिहानै भात खाएर ओड्ने ओछ्याउनको कुम्लो बोकेर पाल्पातिर सोझ्यौँ दुबईमा के पढ्ने भन्ने दुविधा थियो पालपा जाने मोटरमा चढेका हामी दुई साथी भविष्य सम्झेर मौन थियौँ यद्यपि क्याम्पस पढ्ने कौतलताले तानिरहेको थियो मलाई कहिले पाल्पा पुग्नु भएको थियो मैले पहिलोपल्ट पाल्पा देखेँ अनौठो लाग्यो फराकिलो कालोपत्री बाटोमा पिपिरी पी बजाउँदै मोटर गुडेका पाल्पा तम्घासको सेरो फेरो रातिमा बिजुली बत्तीले जलचलाकार हुँदो रहेछ कसरी बल्दो अचम्म मान्थे आहा कस्तो रमाइलो भन्ज्याङको पिपलको पात चाहिँ मन खुसीले नाचेको थियो कल्पना नागबेली पर्दै गडतिरै गड्तिर गुडुल्केका थिए मैले यो खुसी आफ्नै मनबाहेक अरूसँग साट्न सकिनँ हामीले पाल्पा पुगेर डेरा खोज्यौँ मासिक साठी रुपियाँ तिर्ने गरी डेराको बन्दोबस्त गरियो एक दुई दिन बजारको राम्रमिता हेर्दैमा बित्यो बिस्तारै कहाँ कसरी र कुन विषय पढ्ने भन्ने चिन्ता बढ्न थाल्यो पढ़ाई गिसार्ने ठोस योजना बन्न सके मैले बारम्बार बुबाले बार भनेको सम्झेँ ठूलो भएछ भने मालको हाकिम हुनु सकिनेस् भने गाउँको सचिवसम्म हुनु मालको हाकिम वा सचिव हुन के पढ्नुपर्ने हो कसैले बुझाएको थिएन एकपल गांवक शिक्षित मानने लालबहादुर नेटा हो पढ़ना तो सीए पढ़् हाई सीए कुन जंतु को नाम हो कसरी पढ़िं छेवटोप्पो ताजीव अली जानी टोपलिन्दी उसके कमर्स पढ़ने भार लहलही मत तानि संजीव ने आईकम पढ़ना उक्लाई रहो आईकम के हो माला इसबारे कई ठा थे सञ्जीवकै उल्काइमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा भर्ना हुन पाएँ अफसोस एसएलसीमा तेस्रो श्रेणी ल्याउनेले कमर्स पढ्न नपाइरहेछ मन खिन्न भयो नाथे एसएलसीको अङ्कले धोका दियो आइकम पढ्ने रहर चिलिम फर्किने भयो भन्ने पीडाले मरणथनिए तै भइहाल्छ कि भन्ने आशले स्वतन्त्र विद्यार्थी युनियन सोबियूलाई गुहारे अन्तत म सोबियूको सोर्स लगाएर आइकम भर्ना हुन सकेँ म अब पढ्नतिर मात्रै कोरिए पाल्पा मेरो भविष्यको रल्ने साधनास्थल बन्दै गयो रोमनाथले भात पकाउँथ्यो मैले भाँडा माझ्थेँ यसरी काम भाग लगाउनेमै थिएँ मैले घरमा कहिले भात पकाउने र भाँडा माझ्ने काम गरेको थिइनँ मलाई यस्तो काम गर्न कहिले परेन आमा दिदीहरूले सिकाउनु भएन गर्न रहर पनि भएन म बुबा आमा र दिदीहरूको लाड प्यारमा हुर्केर सुख काटेको थिएँ अब भने मेरो बाह्र बज्नेवाला थियो बुबाले भाँडा माझ्छ भन्ने सुन्नुभएछ घरमा बोलाएर भन्नुभयो तैँले भाँडा माझ्न सक्दैनस् कति वर्ष मान्छे राख्नु पैसा पठाइदिउँला बिस रुपियाँमा भाँडा माझ्ने मान्छे पाइयो मा मलाई स्वर्ग भयो म दिनभरि घुम्थेँ तर खाना पकाउने बेलामा किताब समातेर पढी टोपल्थेँ मेरो व्यवहार देखेर रोमनाथ रिचाउन थाल्यो उसले भन्यो कमल यसरी हुन्न म भात पकाउँछु त मलाई पढेर सुना भाँडा माझ्ने पैसा मिलेर तिराउला म राजी भएँ तरकारी काट्ने र पढेर सुनाउने काम मेरो भयो ऊ भात थियो, ती दिन साह्रै रमाइला थिए उत्तिकै कष्टकर पनि म दुःखैमा रमाइरहेको थिएँ जीवनमा सुख पाउनुभन्दा बढी दुःख पाउनु राम्रो हो सुखमा रमाउने हुर हुन्छ तर दुःखसँग सबै तर्सिन्छन् दुःखमा एक्लो हुँदाको पीडा भोग्नेलाई थाहा हुन्छ सफलता प्राप्त गर्न दुःखै महत्त्वपूर्ण रहेछ सुख खोज्ने व्यक्ति उद्देश्यमा अडिक हुन सक्दैन यसले सफलतातिर डोर्याउन पनि सक्दो रहेनछ पढ्नेहरूको म लगनशील हुँदै थिएँ पाल्पामा शम्भू उप्रेती कपिल गेवाली रोमनाथ गेवाली खडानन्द र तुलसीको राम्रो सम्भव बनेको थियो हामी पढ्दा सँगै बसेर छलफल गर्थ्यौं आफ्ना अनुभव साटासाट गर्ने माध्यम पनि हामी नै थियौं साहित्यिक साथीहरूको संसर्गले मेरो जीवनप्रतिको मनोकाङ्क्षालाई तीव्र बनाएको थियो मलाई साहित्य र सङ्गीतप्रति त्यति रुचि थिएन तर कृष्ण पन्तको सृजनशीलताप्रति म आकर्षित हुन्थेँ लयमा कविता वाचन गर्ने उसको शैली गजबको थियो उसको वाचन शैली मैले मात्र नभई धेरैले प्रशंसा गर्थेँ उसको त्यो वाचनशैली अझै सम्झनामा सङ्ग्रहित छ हताश कृष्णले सान्त्वना दिन्थ्यो अनि पढ्न जाँगर चल्थ्यो मलाई सहपाठीहरूसँग सँगै हुँदा रमाइलो हुन्थ्यो जब एक्लै हुन्थे तब मलाई भविष्यप्रतिको चिन्ताले सताउँथ्यो म भविष्यको बाँचो फर्न कसिएको त थिएँ कहाँ गएर के हुन्छ म के भन्दैछु भन्ने ठोस आकार थिएन निर्दिष्ट उद्देश्यको भोकले म रन्थनी रहेको हुन्थे सहना, पाल्पाको श्रीनगर डाँडो बतासे डाँडो टुड़ी टुडी खेलतिर सपनाहरू गुम्बाको पहिलो झण्डा चाहिँ फिलफिलाइरहन्थे मेरा ब्याकार ले ले चा। ती ब्याकार सपनालाई बाँधि कुनै अस्त्र थिएन म भविष्य सम्झेर घन्टौँटो लाउँथे मान्छेले जीवनलाई सार्थक बनाउन सङ्गत राम्रैको गर्नुपर्ने रहेछ जर्ज वासिङटनले भनेका छन् यदि तपाईँ मान सम्मानलाई महत्वपूर्ण मान्नुहुन्छ भने असल गुण भएका मान्छेको सङ्गत गर्नुहोस् खराब व्यक्तिको सङ्गत गर्नुभन्दा एक्लो रहनु नै राम्रो हो पाल्पाको सङ्गतको छारी राम्रै थियो असल साथीहरूसँगको संसर्ग नभएको भए आज मेरो जीवन अर्थपूर्ण नहुने रहेछ म फाँटमा अल्मलिएको गोरुजै हुन्थ्यो होला जीवनयात्रामा अभिभावक द्रव्य र वातावरण जति आवश्यक पर्छ उत्तिकै रूपमा सङ्गतको पनि खाँचो पर्दो रहेछ यसैको आडमा दरिलो भविष्यको झग बस्दो रहेछ मैले भोगेको सत्य यही थियो कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलामएफएम तापले रेडियो तापलेजुङ झापाको एफएम मेचिट्युन्स र वीरता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो साहारा खोटाङको हलेसी एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेतौँडा एफएम र प्रतिध्वनी एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितौनमा पनि सुनिरहनु भएको छ तेईगरी फलेवास को रेडियो पर्वत रूकुम को रेडियो सीस्ने पाल्पा को श्रीनगर एफएम पोखरा को रेडियो तरंग दमौली को रेडियो भानुभक्त तनहू को रेडियो ढोरबाराही बागलूंग रेडियो सार्थी एफएम रल्कोट एफएम में भी श्रुति सम्पेक्ष सुंद रेडियो प्यूठान दांग को रेडियो मध्यपश्चिम पुटबल को एफएम और बुटवाल एफएम गुलमी रेडियो रेसुंगा कपिलवस्तु को रेडियो बुद्ध आवाज को रेडियो कोवलपुर सल्याण रेडियो राप्ती जाजर रेडियो हामो पाइला दैलेख को ध्र्वतारा एफएम कैलाली टीकापुर रुलरिया को फूलबारी एफएम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 मैं घर को आस्ता पढ़् पुग्देन थे जिम्वाल को ल्याक तो एटा छोरो पढ़ा सकने समय थे एसएलसीस भुबा भन्नभक मसंग दस हजार रुपया टीम के घर छाइद कि पढ़ना जैसे निर्णय गर हम घर घर के छाइक थी गांव में टीम के घर छाने प्रतिष्ठा मानं बुबो शर्त राख्हला भैले कई सपना कल्पना भी करी इसको अर्थ आपका आपने थी पैसा भो तक घर जैसे छाए भी होगा पढ़ाई ठूल क्रुरा मैं बुबसंग बुब म पढ़् टिनले घर कमाएपछि छाउँला म हिँड्ने दिन दस हजार रुपियाँ दिँदै बुबाले भन्नुभयो बाबु यो दस हजार पछि तँलाई दिने मसँग केही हुँदैन मैले आइकम पहिलो वर्ष त्यही पैसाले गुजारा चलाएँ मैले बिस्तारै कमाइका बाटा खोज्न थाले, मैले आफ्ना लागि जे गर्नु थियो पाल्पामै गर्नु थियो मैले त्यही खानी खोस्रेर आशाका बिरुवा उमार्नुको विकल्प थिएन ढल्दो दिनसँगै समयले कठोरता थप्दै थियो आइकम पास गर्दासम्म बुबाले दिएको दस हजार र मारि दिदीले दिएको पाँच हजार रुपियाँ सकेँ अब पैसाको नाममा मसँग एक रुपियाँ थिएन खर्च धान्ने विकल्प पनि भेटेको थिएन म जे त पर्ला भन्दै ट्युसन पढाउन पस्थेँ मैले सुरुमै आइकम पहिलो वर्षका विद्यार्थीलाई ट्युसन पढाउन थालेँ मान्छेका समस्या र समाधान नारिएरै आउँदो रहेछन् समस्या अघि अघि र समाधान पछि पछि पढ्न थालेपछि आमदानीको बलियो स्रोत ट्युसन नै बन्यो म सहपाठीहरूको ट्युसन मास्टर भएँ म मा हिजोको औसत विद्यार्थी औसत पढाई मैले समकक्षीलाई पढाउन सक्छु कहिले सोचिनँ ममा पढाउने आँट कसरी पलायो म आफै छक्क परेको थिएँ मेरो म्याथ र एकाउन्टमा राम्रो ज्ञान थियो यिनै विषयमा ट्युसन पढ्नेको वैरो लाग्न थाल्यो प्रतिभा देखाउन मान्छेमा आत्मविश्वास चाहिँदो रहेछ चा। दृढ विश्वास नै सफलताको मन्त्र रहेछ कमजोर मान्छे होइन ऊभित्रको आत्मविश्वास रहेछ कमजोर मानसिकतामा बाँचेका मान्छेहरू बीचको बाटो हिँड्छन् उनीहरू आफै हिँड्न सक्दैनन् राम्रो देखिन जानी जानी गलत बाटो हिँडिरहेका हुन्छन् मान्छेको आत्मविश्वास नै सङ्घर्ष र सत्मार्गतिर लम्किने मार्ग रहेछ म मा यसलाई व्यवहारमा उतार्दै थिएँ आफैभित्र प्रतिभा पलाएकोमा दङ्ग पनि थिएँ <गणुण> मैले विकम पढ्दा म्याथका सम्पूर्ण हिसाब हल गर्न सक्थेँ मेरो म्याथमा शत प्रतिशत नम्बर आउँथ्यो यो नंबर देखकर अध्यापक छक्क पड़ते थथे मैं अध्यापक ने मिलान निस्ब समेत मिलाइंथे विद्यार्थी गाड़ो हिसाब सोदे अध्यापक कमलस शोध भे म कैंपस में सीपालू विद्या रूशन मस्टर को उपनामें चिंत थे तानसेन बजार में मैं, मैं पढ़ाने कायदा को अति कांश चर्चा चा करते कमल गेवाली ने गजब राो ट्यूशन पढ़ाऊ योरा सुंदा मन तर मैं बजार को हल्ला में रमुं थे अर्जाए शिखरवा उसे जारीदीन सकथे सामान्य मान्छेले पनि चर्चायोग्य काम गर्न सक्दो रहेछ संसारमा उदाहरणीय काम गर्ने सबै मान्छे सामान्य नै हुँदा रहेछन् असामान्य मान्छेले असाधारण काम गरेको सुनिएको छैन तैपनि मैले आफूलाई कहिल्यै फुड ठानिनँ रित्तो भाँडो भरिएको भ्रमले सहपाठीहरू प्रशंसा गर्थे म प्रशंसा बटुलेर कर्तव्यबाट भने चिप्लिइन कमाएर घरमा पठाउन थालेपछि बुबाको बोझ हल्का भएको थियो गुबाला सघन सको में अपार खुशी भी थियो। ट्यूशनकें कमाई तेल पाल् में मैं घर समेत किए नई रहने एसएलसी में आय गांधी डिविजन ने म चमत्कारिक परिवर्तन लियादे थो ट्यूशन पढ़ने को संख्या बढ़े मिवर रज्जवल मि कोचिंग कक्षा चला पढ़ने को चाप बढ़ ट्युसन र कोचिङ पढाउने नशा लागिसकेको थियो यो चापले गर्दा पढ़ाईतिर ध्यान कम हुन गएको मैले महसुस गरेँ पढाइ नबिग्रोस् भनेर दिउँसो पढाउने र रा राति पढ्ने समय मिलाएको थिएँ त्यति बेला पाल्पामा म विद्यार्थीहरूको हिरो कलिएको थिएँ सहपाठीहरूले फादर अफ द म्याथमेटिक्स भन्थे म खुसीले गमक्क पर्थे मान्छेले हरेक कामप्रति आस्था राख्नु पर्दो आस्था बेलाको काम भ्रम रहेछ आस्थाले चमकारको प्रतीक्षा गर्दैन आफै चमत्कार उत्पन्न गराउँछ म काम गर्न सक्छु भन्ने आत्मविश्वास नै चमत्कारको कारक रहेछ मैले पढ़ाउँदै पढ्दै गरे पनि विकम उत्कृष्ट नम्बर ल्याएर पास गरेँ ट्यूशनका अलावा पाल्पा आवासीय माध्यमिक विद्यालयमा पढाउन थालेको थिएँ यो स्कूलमा जागिर लगाइदिने उदय सर मेरा अनन्य गुरू हुनुहुन्थ्यो सुदीप बागजी शारदा र शम्भू समेत मलाई मार्ग गरेका थिए विस्तारै कोचिङ सेन्टरमा साथीहरूको सहकार्य छुट्यो शिवले सरकारी जागिर खायो उज्जवलले पढाएको विद्यार्थीले मन पराउन छोडे मैले सकेसम्म एक्लै धानेको थिएँ मात्र एकाउन्ट पढ्ने विद्यार्थी घटेका थिएनन् मेरो एक्लो प्रयासले लामो समय धान्न सकिनँ ममा पढाउने जागर पनि मर्दै गयो ट्युसन पढाउन कम भएपछि आम्दानी सुत्दै गयो मेरो एमबिएको पढाइ समेत राम्रो भइरहेको थिएन ममा यता घराइँसी व्यवहारको बोझ थपिँदै थियो मैले एमबीएको पढाइलाई समेत निरन्तरता दिन सकिनँ समय समयमा राजनीतिक गफ रन्किन्थे चुनावी नारा उर्लिन्थे मलाई राजनीतिमा उति चासो थिएन तर नजानिँदै रूपमा यतै तानिँदै थिए हरेक दिन जसो पाल्पामा उर्लिने उर्लिने चुनावी नाराले मलाई राजनीतिबाट अछुतो रहन दिएन मलाई राजनीतिको वास्तविक पीत थाहा थिएन जिम्मुवालको खलक बुबाका समाज सुधारका कुरालाई म राजनीतिका रूपमा अर्थ्याउँथेँ यो बाहेक राजनीतिको अर्को अर्थ मेरो दिमागमा घुसेको थिएन कहिलेकाहीँ चुनावी भाषणको भिडमा छिरेर केही बुझ्ने कोसिस गर्थे मलाई बिस्तारै राजनीतिले लट्ठ्याउन थाल्यो पाल्पामा हप्तैपछि रा राजनीतिक भाषण र चुनावी चहल पहल भइरहन्थ्यो म पनि चुनावी गानमा मिसिँदै गएँ दुई हजार छयालिस सालमा तीस वर्षे पञ्चायती शासन ढलेको थियो राजनीतिक नेता र जनताले खोजेको बहुदलीय व्यवस्था घोषणा भएको थियो नेपाली काँग्रेसका नेता कृष्ण भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो यो सरकारले संविधान बनाउने र चुनावको घोषणा गर्ने जिम्मा पाएको थियो यो घटनाक्रम म केही सम्झिन्छु चुनावी प्रचारले दुई हजार अडचालिस सालताका राजनीतिक सरगर्मी अझ तातेको थियो जननिर्वाचनमा गाउँ गाउँमा नेताहरू भोट माग्न आएका थिए तिनैलाई म राजनीतिका सक्कली अनुहार मान्थेँ देश विकास गर्न नेता चाहिने नेताहरू मान्छेका कल्पनाका कुरा गर्थे र ती कल्पना पूरा गर्ने बाचा पनि ठुडीखेलमा हुने आम मान्छेको छिसो लिन सक्नु भिड हुन्थ्यो गाउँ गाउँबाट आएको जनसागर मैले यसअघि कहिल्यै देखेको थिइनँ कुन जादु हुँदो रहेछ राजनीतिमा मान्छेहरू यसरी ओहिरिन्छन् म मान्छेको भिड हेरेर कल्फिन्थे सुकिल अनुहारहरू भिडको ध्यान खिच्दै घाँटीको नसा चुडिने गरी चर्को चर्को स्वरूप भाषण गर्थे भिडले पर र ताली पिड्यो क्या रोचक ठुडी खेलको मञ्चबाट नेताहरू भाषण गर्थे भाषण सुन्दा आनन्द आउँथ्यो नेताहरू चुनाव जितेर गाउँमा खानेपानी बाटो सिँचाइ स्वास्थ्य शिक्षाको सुविधा पुर्याउने बाचा गर्थे भाषणमा लट्ठिएर मान्छेहरू फेरि पर र ताली ठोक्थे यो खुब रंगको हुन्थ्यो भाषण सुन्दा मन जुरुक जुरुक हुन्थ्यो म पनि भिडभित्रैबाट ताली पिड्थेँ अहिले नै सबै कुरा पुर्याउँछन् कि जस्तो हुन्थ्यो स्कुल खोल्न बाटो बनाउन बिजुली ल्याउन खानेपानी पुर्याउन राजनीति चाहिँ म फेरि यस्तै सोच्थेँ अनि चुनावी भिडमा हुमिएको थिएँ मान्छेहरू नेपाली काङ्ग्रेस नेपाल कम्युनिस्ट पार्टी जस्ता अनेक राजनीतिक पार्टीका झण्डा भोकेर हिँडेका थिए म कुन पार्टीतिर लाग्ने भन्ने विलफबन्दमा परेँ बुबा भन्नुहुन्थ्यो गोकर्ण राज शास्त्री राम्रा नेता हुन् उनले गाउँमा खानेपानीको धारा ल्याए त्यसपछि आमाले ठूला पाँजेरामा पानी लिने जानु परेन उनी कुन पार्टीबाट चुनावमा उठेका थिए थाहा थिएन गोकर्णले माझ गाउँमा मोटर पुर्याउलान् हिँड्न पर्दैन पाल्पाबाट सर मोटरमा गाउँ पुग्दा मजा हुन्छ म यसरी नै कल्पनामा बहकेको थिएँ गोकर्ण नेता मात्र नभएर सहपाठी सञ्जीवका बुबा थिए यसैले म उनकै चुनावी प्रचारमा अन्धो भएर लागे मलाई प्रचारमा जाँदा औधी आनन्द हुन्थ्यो मुर्दाबाद का नारा घन्काउन खुब रमाइलो हुन्थ्यो हामी एक होल साथीहरू गोकर्ण राजशास्त्रीको चुनावी प्रचारमा लागेका थियौँ प्रचारमा जानेलाई नेताहरूले थरीथरीका भोजन खुवाउँथे खसी राँा काट्थे दिनहौँ जसो भत्तेर हुन्थ्यो चाँड रक्सी खानेको वहिरो लाग्थ्यो गोकर्णले पनि प्रचारमा जानेलाई खसी काटेर मासु खुवाउँथे दिनभरि प्रचारमा जाने थरी थरी थरी जो पेटभरि मासु खान पाउँथे ती दिन कसरी बिते पत्तै भएन चुनावी लहर सकियो नेताहरूले मासुभात खुवाएर पैसा दिएर र गुण्डागर्दी गरेर चुनाव जितेको सुनियो सुनेर मलाई विरक्त लाग्यो मम्म मासुभातको बढी लोभ थिएन गाउँमा बाटो बन्ला स्कुल खुल्ला भन्ने आश थियो राजनीतिले मान्छेका कल्पना पुरा गर्दो रहेनछ नेताले जनता लठ्याउने भाषण मात्र गर्दा रहेछन् एकातले काम गरे पनि बहुसंख्यकले चुनाव जितेर स्वार्थ मात्र पूर्ति गर्दा रहेछन् खानेपानी बाटाघाटा पुल फुलेसा स्कुल बनाउने नेताका भाषण वैला आए चुनावी प्रचारका कुरा भाषणमै थन्किए चुनाव हुरी बनेर आयो र चेलायो चुनावमा हिँडेको बुबाले थाहा पाए मेरो खैरित थिएन त्यसैले समय लिए र पढ्नैतिर एक कोरिए म यसपछि कहिले कसैको चुनावी प्रचारमा लागििनँ राजनीतिको इतिहास अग्रगामी लेखिएको थियो राणाहरूको निरङ्कुश शासन फाल्न जनताले ठूलो आन्दोलन गरेका थिए विश्वश्वर प्रसाद कोइरेला गणेश पुष्पलाल श्रेष्ठ मदन भण्डारी लगायतका नेताले परिवर्तनका लागि त्याग गरेका थिए पछिल्लो कालखण्डमा नेताहरूले आफ्नो स्वार्थलाई मात्र सर्वोपरि मान्न थाले राजनीतिले समाज परिवर्तन गरेको इतिहास जीवन्त थियो 2007 हजार सात सालमा प्रजातन्त्र ल्याउन चार शहीदहरू शोक्रज शास्त्री तरूण माथेमा दशरथ चन्द्र गंगालाल श्रेष्ठ हाँसी हाँसी फाँसी चढेका थिए समयका विभिन्न कालखण्डमा गरिएको आन्दोलन स्वतन्त्रताको सम्वाहक थियो मानवाधिकारवादी कवि साहित्यकार र लेखकहरूले देश बनाउन ठूलो आहुति दिएका थिए पत्रकार र शिक्षकहरूको उत्तिकै योगदान रह्यो तर कवि भूपिशेरसनले भने चाहिँ देश भन्न सकेन हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए आज हजारौं सपुतले आत्मदाह गरिसके तैपनि देशले परिवर्तनको गति समात्न सकेन विगतको सार्थकता वर्तमानमा भएन देशमा अनिर्णयको बादल मडारी रह्यो मलाई बरू कवि भूपीको कवितामा परिमार्जन गर्नुपर्ने बेला आयो जस्तो लाग्यो यी हरफहरूलाई प्यारोडी बनाएसम्म सामाहिक हुन सक्ला सुनौलो बिहान आएन तारा झरेर जाँदा बनेन मुलुक हजारौँ सपुत मरेर जाँदा नि दुई हजार छयालिस व्यवस्थाले देशलाई अग्रगतिमा लैजान सकेन नेताहरू स्वार्थ लिप्साको चौघेराभित्र गोलबद्ध हुँदै गए मलाई स्वार्थको राजनीतिप्रति वितृष्ण जाग्दै गयो आजसम्म कुनै पार्टीको सिद्धान्तले मलाई सदस्य बनाउन सकेन अरूको आङको जुम्रा देख्ने आफ्नो आङको भैँसी नदेख्ने भ्रष्ट नेताले देशमा परिवर्तनको खाका समेत कोर्न सकेनन् ती मानवता सुकेर टाक्सिँदै गए मलाई मानव धर्म नबुझ्नेले देश र जनताको मर्का बुझ्दैनन् भन्ने लाग्छ मेरो आस्था कुनै सिद्धान्तप्रति होला तर आस्था र सिद्धान्तलाई राजनीतिको पैताला मुनि पार्न कहिल्यै समर्थ भएन मलाई पछिल्लो कालखण्डको राजनीतिक छवि भतृहरूको यो विचारसँग सधैँ मेल खाए जस्तो लाग्छ कहिले सत्य कहिले असत्य कहिले कठोर कहिले मधुर कहिले घातक कहिले दयालु कहिले लोभी कहिले दानी सधैँ खर्चिरहने र रा निरन्तर प्रचुर आम्दानी पनि भइरहने राजनीति बेस्या जस्तै बहुरूपी हुन्छ देशमा सरकार तथा नेता इमान्दार छैनन् ने भने जनता इमान्दार हुनै सक्दैनन् राजनीतिक वातावरण सहज भए मात्रै जनता इमानदार संयमी र सहयोगी हुन्छन् अन्यथा सबै उल्टो हुन्छ भ्रष्ट वातावरणमा इमान्दार व्यक्ति बाँच्न सक्दैन कानुनहीनता नै कानून बन्ने देशमा इमान्दार नागरिक पनि ठग चोर बेइमान र डाँका हुन्छ नेपाल आज यही कुचक्रमा फँसेको छ हिजो राणा शासन ढाल्न चार शहीदले आत्मदाह गरेका थिए बिपी गणेशमान र पुष्पलालले प्रजातन्त्रका लागि कठोर जेलनेल भोगे फलस्वरूप परिवर्तनका घाम उदाका थिए समयान्तरमा यो परिवर्तन मासिँदै गएको छ त्रेतायुग र द्वापर युगका राम राजा जनक युधिठिर सत्य र समाज परिवर्तनका सम्वाहक थिए पौराणिक कालमा मात्रै होइन इतिहासमा समेत न्यायप्रेमी राजा राम शाह र रा पृथ्वीनारायण शाहले देश जनताका लागि त्याग र समर्पण गरेका थिए पछिल्लो कालखण्डमा देशमा नेतारूपी अनुहार त प्रशस्त जन्मे राजनेता जन्मिन सकेनन् राजनेताले आफ्नो सर्वस्व देश र जनतालाई मानेको हुन्छ अहिलेका नेताले यो मर्मलाई कहिल्यै आत्मसात गर्न सकेनन् गणेशमान मदन भण्डारी पुष्पलाल जस्ता राजनेता एउटै कालखण्डमा जन्मे यो नेपालको लागि विडम्बना जस्तै भयो यी नेताहरू फरक फरक कालखण्डमा जन्मेको भए सायद देशले आजको दुर्गति भोग्न पर्थेन कि पक्कै पनि उनीहरूले देशलाई विदेशीले आँखा काड्ने स्थितिमा पुर्याउने थिएनन् फेरि पनि देश निर्माणका लागि राजनीतिको विकल्पहरू हुनै सक्दैन यसका असल र खराब दुवै पक्ष हुन्छन् असल राजनीतिज्ञको खाँचो जहाँ पनि हुन्छ नेपाली जनता कुनै राजनीतिक दल तथा नेताका विरूद्धमा उत्रिलन् यद्यपि उनीहरूको विकल्प विदेशी नेता हुन सक्दैनन् भारत चीन श्रीलङ्का तथा अमेरिकाका राष्ट्रपति तथा प्रधानमन्त्रीले नेपाल बनाउँछ नेपालका का, का लागि नेपाली नेता नै चाहिन्छ यस बस्दा नै बिहेको कुरो चलेको थियो एक्लो छोरो बिहे गर्न बुबाआमाको निरन्तरताको दबाव थियो म पढ्न हिँडेपछि बुबा आमालाई घरमा सघाउने कोही थिएन आमा छोराले बुहारी भित्राइदियोस् भन्ने चाहनुहुन्थ्यो म भनी पढ्न चाहन्थेँ बुबाले भने झैँ मालको हाँकिमुवा कुनै सरकारी अड्डाको ठूलो मान्छे हुन थियो एसएलसी पछि म क्याम्पस पढ्न पाल्पा जाने तयारीमा थिएँ बुबाआमाले पढ्न जानको लागि बिए गर्नुपर्ने शर्त राख्नुभयो बिहे गरेर रा पढ्न जान पाउने नत्र नपाउने मलाई नखाउँ त दिनभरिको सिकार खाउँ त कान्छा बाबुको अनुहार भयो मैले पढ्ने धोको मार्न सक्दिनँ आमासँग भने आमा म त पढ्ने हो पढाइ छोड्दिनँ अमाले उसु भए बिए गर भन्नुभयो म पन्ध्र वर्षमा मात्र टेकेको थिएँ मेरो बाल बिहे हुँदै थियो यो चङ्गुलबाट उम्किन मन छटपटि रहेथ्यो बिएपछि कसरी पढ्न सक्छु मलाई निरन्तर यही प्रश्नले गोचिरह्यो बुबाले एसएलसी दिएको केटीहरूले के जाने भन्नुभयो मिनाजुरमा हिँड्दै थियौं घरमाथिको डाँडामा पुगेपछि भिनाजुसँग भने भिनाजु म एसएलसीमा फेल भएर दुलै पास भयो भने के गर्ने म त त्यो केटी बिए गर्दिनँ भिनाजुले भन्नुभयो त्यो केटी होइन पाँच कक्षा पढेकी पख्तार केटी हेर्न जानियो एसएलसी दिएकी के केटी भनेर किन ढाँट्नु भयो त भन्दै म भिनाजुसँग रेसाएँ भिनाजुले तँलाई त्यो केटी दिएनन् भन्नुभयो बिएको खालबाट उम्किन सकिएन कहाँ जालास मछेरी मेरै ढडिया म ढडियामै परेँ मलाई बिए किन गरिन्छ भन्ने ठोस ज्ञान थिएन चिया ल्याउने न्युमा केटी हेरियो हेरा हेरमै बिहेको मिति तोकियो जिम्वालको छोराको बिहे ठुलै तामजाम थियो परम्पराअनुसार पञ्चै बाजा बजे जन्तीको लस्कर दुलाई लिन हिँड्यो मैले दुलाको माला लगाएकोले जन्ती र बाटामा देख्ने समेतले जिस्काइरहेको थिएँ शृङ्गार पुग्दा एकजनाले हाँस्दै झिस्कायो दुलाले शृङ्गार पुग्दा एकजनाले हाँस्दै झिस्कायो दुलाले त बिहान आमाको दुध खाएर खाएको रहेछ बिचरा भोक लागेको होला मलाई जोक चल्यो मालासा चुनालेर फालिदिएँ मेरो त्यो व्यवहारपछि सबै सतर्क भए माला फाले पनि कसैले केही भन्न सकेनन् साजमा दुलैको घर पुगियो, त्यो बेला रातमा बिहे गर्ने चलन थियो उज्यालो हुँदासम्म बिहे सकियो जन्ती बिस्तारै फर्किने तर्खर गरे पञ्चै बाजा बचिरहेथ थिए विदााइमा दुलैको बिरह लाग्दो कोहोर रुवाई गुन्जिएको थियो हिँड्ने बेलामा भने अनौठो भयो दुलालाई गौदान गरेर दिएको गाईले खुट्टै चालेन डोर्याउने एकजना जन्तीले जबरजस्ती तान्न थाले तर गाई टसको मस भएन धेरै कोसिस गर्दा पनि केही सिप लागेन सबै छक्क परे मलाई लाग्यो गाईको यो जिद्दी पक्कै शुभ होइन मैले दाम्पत्य जीवन सफल नहुने लक काटिसकेको थिएँ यो घटनाले दिमागका विचारमा विचारका ज्वारबाट ओरिन थाले छोरीलाई जन्मघर छोड्नु पर्दाको पीडा असह्य हुँदो बालमजेरी पिड़ी, खड्केरी चुलो चौको आँटी आँगन पाखोबारी धारा पँदेरा वनजङ्गल घाँस दाउरा मेलापात उसका नछुटिने अंग बनेका हुन्छन् जहाँ उसको सिङ्गो जीवनको जग बसेको हुन्छ एक्कासी नचिनेको लोग्ने मान्छेलाई आफ्नो मान्नुपर्छ अनि ऊ जन्मघरबाट निकालिन्छे उसमा पीडा र विरह जाग्नु स्वाभाविक हो फ्रकभरी वनफूल बटुलेको र चौतारीमा गट्टा खेलेको पल समेत अधुरो मधुरो अतीत बन्छ तब तब न ऊ वियोगमा ja चौपायासम्मै त्यस्तो हुँदो रहेछ म छक्क परेँ साड़े दुई दशकपछि बुझ्दैछु त्यो घटना शुभ रहन छ उनीसँग मेरो घर बसेन बिएपछि म श्रीमती छोडेर पढ्न हिँडेँ घरमा सासु बुहारीको मिल्ती हुन सकेन सासुले बुहारीलाई बुहारीले सासुलाई दोष लाउने परम्पराबाट परिवार अछुतो रहन सकेन आजको समाजमा जस्तो सासु बुहारीको स्तर हुँदैन थियो बुहारी सासुको खटनमा चल्नु यो श्रीमतीलाई पचेन घरमा कलह बढ्न थाल्यो श्रीमती माइतै बस्न थालिन् म छुट्टीमा जान्थेँ र सम्झाएर घर फर्काउँथेँ पाल्पा फर्किना साथ उनी माइतै हिँड्थिन् ल्याउने र फर्किने दोहोरी खेल्ले मलाई हैरान बनायो म मा बिएको माकेसाङ्लोमा फसेर आलस तालस पाएँ कहिले बुबा आमासँग त कहिले उनीसँग आक्रोस पखिन्थ्यो म जोड्न मिलाउन खोज्थेँ प्रयास व्यर्थ हुन्थ्यो जति गरी पनि श्रीमती माइतो बस्न छोडिनन् मलाई दिक्क लाग्यो र जेसुक्योस् भनेर छोडिदिएँ म पाल्पा फर्केर पढ्नैतिर मन दिएँ रोगी बुबा आमाको चिन्ताले मन भने घरमै पुग्थ्यो आमालाई बेला दमको रोगले चाप्थ्यो स्याहार्ने कोही हुन्थेन यति बेला नारीमा नअटाउने ममता हुन्छ भन्ने कथन पनि झुटो लाग्यो घर लथालिङ्ग थियो आई भाइको मन यतिसम्म निष्ठुर बन्दो रहेछ सबै नारीको मन कोमल हुँदो रहेछ म साता दिनमा घर आउँथेँ बुबा आमालाई सान्त्वना दिएर फर्किन्थे मैं उनर में मिलान कसिश करते उनक पक्ष में बोल्द आमा रणाक मचिन्थ ती पजी मेरे मर्म बुझेन घमंड घैंटो भर व्यक्तिसंग जवाब फर्न ठीक नहीं मानन उनको बेतेक आरोप राली ने मन झनई मचि मनभरी व्यतीषणा को पानी भर मैं बीहे बारे में गहर बुझे थे तर बुबा आमाक स्वीकार थे मैं ये सोचे थे मेरे कल्पना कल्पना बाहे कई थे मौतारी को एक्लो बर बाएं उनके मैं बाटोमें लत्ताइन् अग्नि साक्षी राखे बीह को अर्थ रहे म गलाहित इनका इन गजल शेर जाए फूल होइन मात्र काँडा हात लाग्यो मलाई आधा आधी दो बाटोमै लात लाग्यो मलाई मेरो दाम्पत्य जीवन मौसमी खेती जस्तै भयो जे जस्तो भए पनि पढ़ाईलाई निरन्तरता दिनु थियो शुक्रबार साँझ घर आउने र रा आइतबार पालपा फर्किने मेरो रूटिन बनेको थियो बुबाआमाको स्याहार गर्ने योभन्दा उत्तम विकल्प मसँग थिएन श्रुति अहिले हामीले सुनेको वाचन कमल प्रसाद आत्मकथा कर्मको वाचन थियो यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा भएको छ अर्को साता कर्मको वाचनको चौथो श्रृङ्खला लिएर आउनेछौ त्यसअघि मंगलबारको श्रृङ्खलामा बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश नेरोला र म प्रस्तुता अच्युत घिमिरे विदा चाहन्छौ शुभरात्री